एकदमै प्रेमजी हामीले एकदमै यो केसमा निरन्तर लागेर मेहनत गरेर हामीले ठुलो सफलता प्राप्त गरेको भन्ने हामीलाई चा। लागेको छ हस् थ्याङ्क यू थ्याङ्क यू प्रेमजी अब सुनाउ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना, गहना बनाइन्छ राशिअनुसारका पत्थर पाइन्छ प्रोप कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ एकाउन्न र अन्ठानब्बे सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता बाट श्रीमान को फोन मुख मतीम सुनाई हजूर विदेश युवा एक अर् घर जल्द दुख कर पैसा बालुआ मानी मा, खनाए सी गुलमी को क्षेत्र नंबर एक को फोक्सिंग गावि ओडा नंबर तीन का गोपाल विश्वकर्मा वैदेशिक रोजगार में हूं यहाँ की गत वर्ष अग देखि लगातार नाटो खेला खुलासा पचीलो चरण गावि तीन का अट्ठाइस वर्षीय फटिक राणा संगठा को में सुता ढोका लगाइए थोड़ी ढोका लगाएपनी लगाए आखिर बदनामी होते घर निला पर्यो चौबीस वर्षीय सावित्रा विश्वकर्मा नाम परिवर्तन तर उनका प्रेमी फटिक राणा ढोका फोरे भागे कई दिन पची लाई परिवार ने संपर्कहीन बना उम अलपत्र भने फक्सिंग गावि का कई त्यो घटनालाई गांवमें गापचुप पर्ने षड्य रचिन्द कमी ती महिला टेलीफोन संपर्क में लियाई उनके जीवन को गोरेटो आज प्रस्तुत करमस्कार साउन दस गते राति तपाईँलाई र स्थानीय सटिकबहादुर राणा बिचको सम्बन्धको बारेमा रङ्गी हात पक्राउ गरे र अलपत्र पर्यो भनेर गुनासो गर्दै हुनुहुन्थ्यो के के भएको हो राना मेरो कोठामा आएर मलाई उसले धोका फुला पनि तिमीसँग काम छ भन्दै भनौ र हो छिमेकीको दाजुभाइ यस्तो नपाएको कारणले गर्दा मैले उसलाई धोका फुलैकै काम हो भने हो धुकाभित्र पसेर उसले ढुका लायो ढोका लगाइसकेपछि उसले जबरजस्ती जस्तो कराउने गर्यो उसले मलाई र मैले भने मेरो घरमा छैन नि यस्तो के गरेको हजुरले म यस्तो एकल महिलालाई आज म अर्काको तिरुमतीलाई हजुरले यस्तो के गर्न यस्तो गर्ने होइन मैले भनेर बाबुले मलाई जबरजस्ती यस्तो नराम्रो व्यवहार गऱ्यो व्यवहार गरेर मैले भने मैले आज मैले यो कुरा यसरी चुप बस्नुहुन्न मैले समाजको अगाडि पदाफ गरेको मैले भन्छु मैले यहाँ खोज्छु मलाई यस्तो गर्ने हजुरले भनेर मैले उता भन्दा उसले भन्यो तैँले आज समाजको अगाडि भनिसक भने आज धेरै कालो मुख हुन्छ धेरै इज्जन हुन्छ तैँले कसलाई भन्छस् कसलाई गस् कोरिटन नकराएर चुप लगाएर बस्छ मलाई मैले चिया चुप सम्माल्छु तेरो जिन्दगीलाई साट मैले भन्ने कुरा के अरे गरौ त्यति भन्दाखेरि मैले कति मैले गरेँ कतिसम्म त्यस्तो गर्ने होइन म अर्काको छिरीमा दिएँ भन्दा उसले मलाई जबरजस्ती गरे उसले जबरजस्ती गरेर यस्तै यस्तै यस्तै गरे अनि सुन्नु न जबरजस्ती गरे भन्नुहुन्छ तपाईँ चुप लाएर बसिरहने अनि जबरजस्ती गर्यो भन्ने म चुप लाएर बसेको होइन नि मैले कति गरेँ मैले मेरो साथी आमा घरमा हुनुहुन्थेन त्यति बेला मैले किन ढोका खोलेँ मैले भन्दाखेरि उसले काम छ ढोका खोला मैले केही होइन भनेर उसले ढोका खोला पठाए पहिला पहिला मुस्कान सुस्कन छाड्नुहुन्थ्यो होला अलिकति नजर झुगाउनु हुन्थ्यो होला त्यही भएर नि त होइन होइन त्यस्तो होइन त किनकि हामी छिमेकी हो काम धन्दा एकै ठाउँ गरिन्थ्यो तर त्यस्तो व्यवहार भन्ने कुरा थिएन त पहिला अनि त्यो रात चाहिँ रातभरि त्यही बस्यो त भोइ त्यहाँ बस्दैन व्यवहार गरेपछि अनि त्यहाँबाट सुरु भएको तपाईँको माया प्रेम तबेका श्रीमान चाहिँ गोपाल विश्वकर्मा चाहिँ मैले त्यसलाई भने यस्तो नगर्नु अर्काको श्रीमा दियो भन्दा उसले मलाई जबरजस्ती गर्यो मैले उसलाई ढोका खोल्दैन भन्दा उसले काम छ भनेर जबरजस्ती ढोका खुल्न पठाएछ ढोका खुल्न पठाएर मैले काम छ भनेपछि मैले ढोका खोलेँ घरमा कोही पनि छैनन् मैले यताउति भन्छु समाजलाई गुहार गर्छु भन्दाखेरि उसले चुपलाएर बस् नभन जे हुने भइसक्यो मैले तँलाई साथ दिएर भने दिन्दैभोरी हेरे त भने तँलाई भोलि बिहान त कोहीबाट नाम लिन्छस् तँलाई समाजले तिरस्कार गर्छ सबैले तिरस्कार गर्छ तँले भनिस् भनी तँ भन्दा बित्तिकै तेरो बिजेपी हुन्छ मेरो बिजेपी हुने होइन भन्ने कुरा गर त्यसपछि मैले सधैँ गएछ तपाईँलाई रङ्गी हात पक्राउ गरे अनि त्यस्तो बेला कमसे कम तपाईँले ओजल खबर सुन्दै आउनु भएको यस्तो धोका हुन्छ यस्तो काम गर्नु हुँदैन जब पर्छ तपाईँहरूले फोन गर्नुहुन्छ उति बेला त्यस्तो कार्य गर्दाखेरि म यसरी फँसिरहेको छु भनेर तपाईँहरूले भन्नुहुन्न कमसेकम मलाई यस्तोले फसाइरहेछ भनेर भन्नुहुन्न सती साविती भन्ने नपरि जान्छु बोलाएर सहने होइन त्यसैमा म विश्वास गरेर बस्ने विश्वासको परखाल तोडेर आज समाजको अगाडि यसरीमा ढोका लाएर समाजको अगाडि आउँदा ऊ भागेर गयो म अलपत्र पढे कसरी कोठामा बस्दै गरेको बेलामा साथी आमाले भाइरबाट आएर बसिसकेकोइदिनु भयोतिर आइसकेको लगाइदिनु भयो धोका लगाइदिएपछि उसलाई मैले भने यस्तो नगर्नु हजुरले धोका लगाइदिई सकेपछि उसले धोका फोरेर एकदम आफू भाग्न फुल्यो भाग्न खोज्दाखेरि अब मैले के गर्ने हजुर किन अझै पनि भाग्न खोज्दै हुनुहुन्छ मलाई सात दिन भनेर बाटा कसम खाएर हजुरले जिन्दगी सात दिन ढोका दिनमा तर मैले आज जे गरेँ पनि भनेर हजुर त्यस्तो वातावरण खाइसकेपछि आज किन घार्नु खोज्नुहुन्छ भनेर मैले भन्दाखेरि भाग्न ढोका खोरेर बाहिर निस्क्यो बाहिर निस्केपछि पनि मैले उसलाई समापेँ बाह्र बजीदेखि तिन बजीसम्म उसलाई मैले समापेँ समात्ने क्रममा त्यसको सिसा त्यो छरछिमेकीलाई अनि डाउँ चमारलाई त्यसपछि माइतीतिर भाइरूलाई बोलाउनु भएछ बोलाएर त्यहाँ सबै जम्मा आउने कार्यक्रम भयो जम्मा आउने बेलामा त्यसपछि त्यही मल्थान गाउँको एकजना गङ्गु राणा भन्ने व्यक्ति आयो र उसको फेमिली साथी त्यसपछि त्यो गङ्गु मेरो हातबाट बाह्र बजी आएर तिन बजीसम्म मस्तिर थियो त्यसपछि तिन बजेपछि गङ्गु राणा आएर गङ्गु राणाको हो हातमा थुम्पे मैले जाँदा गङ्गू राणाले मैले केही सम्झाउँछु त्यतालाई केही दुध खनेर गङ्गू राणाले लयो लगेपछि गङ्गू राणाको हातबाट फुस्क्यो त्यता फुत्केपछि उसको पछि पछि म उसको घरसम्म आएँ अझै पनि रुँदै रुँदै आएँ म आउँदाखेरि त्यो आफ्नो घरको कोठामा फर्स्यो फसेर त्यहाँबाट पनि घरको कोठाबाट निस्केर पनि तलतिर आफ्नो घरको ठुलो पाटा छ त्यो साइडतिर भाग्न सफल भयो त्यो त्यसपछि म अर्पट गरेँ मैले समाजसिटाहरूबाट गरेँ एन सर अझै पनि समाजले जवाब दिँदैछ म न्याय खोल्न जान्छु भन्दा पनि समाजले रोकिराखेको छ अब यतिका दिन भइसक्यो म अलफ्ट परेर बस्छु छु अहिलेसम्म पनि मैले केही न्याय पास पनि छैन म छोरावासु पनि नानी पऱ्यो जो <im> मस्ती गर्छन् उनीहरू केही नहुने समाजमा ठाडोसी लाएर बसिरहेका हुन्छन् महिलाहरू चाहिँ यसरी बदनाम हुनुपर्ने आखिर यो पीडा महिलाले मात्रै भोग्नुपर्ने तपाईँको समाजमा मलाई थाहा छ तपाईँको बुवासँग कुराकानी भयो खटिकबहादुर राणालाई बचाउनका लागि सिङ्गो समाज लागिरहेको छ तर तपाईँलाई चाहिँ न्याय दिलाउनका लागि कोही मान्छे बोलेको छैन त्यही दुई चार पैसा ठार वैशिया मोलमा मिलाउन खोजिरहेका छन् हो कि होइन भन्नुहोस् त यति हुँदा पनि मैले पहिला दुई वर्ष छन् मेरो छिटोमानले बिहा गरेपछि मैले म आफ्नै तरिकाले जिउँछु मेरो जिन्दगी मेरो बल्थ्यो भनेर म बुटल बाल सन्ता म काम गर्न गएँ म हुँ बस्थेँ त्यसपछि ऊ विदेश गएँ विदेश गएर केही सम्पर्कमा आएन त्यसपछि सम्पर्कमा नआइसकेपछि म आफ्नै तरिकाले जिउँछु भनेर मैले उठोस् त त्यसपछि विदेशबाट आउने क्रम भए त विदेशबाट आइसकेपछि उसले फेरि मेरो साथीभाइसित मेरो बाल सन्ता जिन्दगी भई साथ दिन्छु तिमीमा भविष्य बिगार्ने मान्छे म हो मैले साथ भनेर त्यसले त्यति गरेपछि म एकल महिलाले उसको विश्वास मान्नु बाहेक मेरो आधारहरू के भएर त्यसपछि मैले विश्वास मान्दै गएँ फेरि आज आएर विश्वास गरे उसले यसरी धोका दियो आज यसरी मेरो फाइदा उठायो आज मेरो युन सुसार गरेको रहेछ आज उसले मेरो स्वार्थ लुटेको रहेछ भन्ने कुरा आज आएर थाहा पाएँ सुन्नु यो सेक्सुअल सम्बन्ध छ नि यसलाई लिमिट गर्न नसकेको त हो नि होइन र तपाईँको र त्यो फटिकबादको सम्बन्धका विषयमा त त्यही भएर त तपाईँको श्रीमानलाई दोस्रो विवाह गर्न बाध्य भएको तपाईँले श्रीमानलाई घात गरा त हो नि दुखद क्षणमा श्रीमानले कति साथ दिए थिए होला के के कमाउला भनेका थिए होला के के नगरुला भनेका थिए होला आज श्रीमान श्रीमान मूर्षित छन् तपाईँले यस दुखद क्षेणमा श्रीमानलाई के भन्न चाहनुहुन्छ सुन्नु न कतिपय अवस्थामा दोस्रो विवाह गरेर गए पनि पूर्व श्रीमानले पुनः लिएका हुन्छन् तपाईँ क्षमार्थित भइदिनुभयो भने कतै श्रीमानले संरक्षण दिनुहुन्छ कि के भन्न चाहनुहुन्छ अब आफ्नो जिन्दगी सुधार्नु भए अब छोरा पाइसकिनु भए श्रीमती पाइसकिनु भए अब सुनाउनु भयो सेबोसानु भए उहाँ खुसी चाहिँ रहनु सुखी